नमस्कार साथीहरू यो आविष्कारको म फेरि प्रस्तुत भएको छु एउटा उपन्यास लिएर मैले पहिला वाचन गरेको थिएँ अध्याय तिन चम्पा उपन्यासबाट लक्ष्मीप्रसाद देवकोटाबाट लिखित यो उपन्यास पहिलो पटक दुई हजार पच्चिस सालमा प्रकाशनमा आएको थियो आज हामी सुन्दैछौँ अध्याय चार ल सुनौ है त पर्सिपल्ट बिहानदेखि घरमा अलिक खलबल मचिन लाग्यो रामकान्त किन घर आएनन् साथीभाइहरूका खबर पठाइयो कतै कसैको दक्षिणकालीमा जाने कार्यक्रम त थिएन सबजना ताजुबी प्रकट गर्दथे के रामकान्त घरमा छैन आखिर सुस्तो सुस्तो यथार्थ कुरा खुल्न गयो रामकान्त अवश्य मेव भागेर बेपत्ता भएका थिए चम्पाले पाँचौँ दिनका दिन, दिन आफूलाई लेखेको पत्र फेला पारिन् जसमा तल लेखिएको बेमोजिम शब्दहरू भरिएको थियो चम्पा मलाई ईश्वरको प्रेरणा यस्तै भयो म तिमीबाट डराएर भागिरहेछु तिमी भयानक वस्तु छेउ पहिले त म तिमीमा होमिदिउँ भने जस्तो लाग्दथ्यो तर म बाँच्न चाहन्छु म मर्न चाहन्न तिमी मेरी मृत्यु हौ यो पत्र तिम्रो हातमा कुनै दिन जरुर पर्नेछ पढ्दा तिमी दुखित हुने तर तिमी विचार गर कि मलाई स्त्री विष छ म अभागी टिभीको सिकार छु निको भएको जस्तो मात्र छ कतिजना निको भएर स्त्रीको संसर्गले मरेका छन् चम्पा तिमी मलाई माफ गर म तिम्रो ज्वाला पवित्र सुन्दर ज्वालामा होमिएर शीघ्र मर्न चाहन्न म जान्दछु म तिम्रो निम्ति अयोग्य छु सन्तान उत्पादनको लागि मेरो योग्यता खराब योग्यता छ एकता मनुष्य जातिमा कमजोर किटाणुयुक्त पैदावारी गर्नु अर्कोतिर आत्मध्वंस तेस्रोतर्फ तिमीलाई दुखी बनाउनु म यी तिनै कामबाट आफूलाई अलग राख्न चाहन्छु सन्तान भए पनि म तिमीलाई रक्षा गर्न बाँचिरहने छैन पालन गर्न सामर्थ्यशील जीवन जिउन सक्ने छैन तिमी एक परी छेउ म तिम्रो लायक थिइनँ म आफ्नो न्यूनतामा सचेत छु तिम्रो भविष्य ज्वलन्त छ तिमी एक मोहिनी अवतार छेउ तर हाम्रो बिहा हुनु जानु एक परम अभाग थियो हाम्रो भविष्य यस्तो होला भन्ने दुवैतर्फको सपना थिएन अब हाम्रो दम्पति जीवनको निमित्त झारातिराई माग्नुभन्दा आत्मावचन या छायाँ बोक्रो भन्दा त्यसको आशा छाड्नु नै मलाई ज्यादा बेस लाग्यो किन परालको त्यान्द्रोमा झुन्डिनु जब हामी दुवै जान्दछौँ कि यो पिटिक्क चुडिन्छ अफसोस हामी ब्राह्मणवर्गमा विवाह विच्छेद छैन म तिम्रो रूपको मनमनको पुजारी थिएँ जीवन पुष्प तिम्रो समर्पण गर्न इच्छा राख्दथेँ तर अचानक यस्तो पर्न गयो यो न दोष हो न तिम्रो मेरो, मेरो रोगको शिकार अझ तिमी हुन आयो हाम्रो जीवनमा प्रेम सुरु हुनुभन्दा अगाडि मृत्युको आरम्भ भयो म तिमी जस्तो प्रकृतिले सुसज्जित सुकुमारी उर्वरा वैशलाई स्पर्श गर्न चाहन्न किनकि यो अनैतिक कर्म हो म तिम्रो आत्मालाई दुःख दिने र धापमा क्रियामा पापको डरले पन्सिन्छु म चिरकाल जीवित रहेँ भने पनि तिम्रो रहने छैन मैले तिमीलाई हृदयपटबाट निमिट्यान्न मेट्नको लागि यो विश्वभ्रमणका निम्ति प्रस्थान गरेको हुँ तिमी नरहे तर तिमी व्यक्तित्व हासिल गरेर आफ्नो जीवनको बाटो समाज र बोक्रे विरुद्धमा ठीक गर्ने उपाय सोचे तिम्रो निमित्त पुरुष म होइन पुरुष अरकै कतै जन्मिएको जरुर होला तिम्रो कोही पनि नहीँ श्री रामकान्त अधिकारी मैती देवी एक वैशाख उन्नाइस यस पत्रलाई पढेर चम्पालाई एक किसिमको अनौठो जिल्म जिल्ला भए जस्तो लाग्यो जस्तो कि विदेशी मूलुक में हराएकी आवाला अब उन्नी बुझ्न सकती न थी बिहार कर दर आप किएन ती स्वामीदेवले त्याग करिए उन्हीं यहां बस् उचित थी किएन उनको इस अतिर थी किएन उन रुन मनलागो आपचारी ऊपर आपमय भविष्य उपर आप एता न उत्ता ऊपर कि उ कसकी थे के उनी विश्व द्वारा निंदित व्यक्त वस्तु थीं उनले पत्रमा सब कुछ को स्पष्ट अर्थ बुझ् सकिन शायद रोगी भाग स्त्री संग फे मर भाग्या होलान। जोगी भा हो एक वचन त बोलू पर्थ्य कसरी छोड़ना सकूं कति निठूरी ढुंगा हो पुरुष अब उनको सहारा खै उन पाल्ने को हेरने को हागा गाटी को लहरा जस्तों हावा आधी उनको के दशा होने अब उनी बराबर रुन लागिन चौपट चित्त दुखियो इसी अवहेलित हो आह मैं के बिराएकी थी रामी इनका आंसू को विश्लेषण पूरा तवर ने कर सकतेन तर चंपा निशासी जस्तों लगे रुन मनला उनले भन्न सकिन कि यहत्र अरुला देखा लायक समझे पक्का रहे अब सन्यासी या जोगी बाहला कसले के बने थी रसले छुनऊ अनैतिक कर्म भए घर बैरागी हुनु नि कसले छेक्या थियो र इत्यादि चम्पाको दयाले उसतर्फ पुरुषको हृदयको महती एकान्त वेदनाको एक रत्ती छेउ पक्राउन सक्दैन थियो उनी सम्झिन्थिन् कि स्त्री त्याग गरेर जोगी बन्न गए उनको हृदयमा कुनै कोमल भाव थिएन फुस्रा उनीहरूको त कति पनि हिस्सी हुँदैन त्यसै जर् जर्दी परेका अरिमठे मोराहरू दया भए पो मान्छे ती पशुपतिमा नागा भएर धुनी जगाउने मोराहरू पनि त्यस्तै हुदै हुन् तिनीहरू पनि त एक एक सुवासिनी रुवाएर घरबाट निस्किया होलान् दया हुन्छ र दिलका जोगी भए मात्रै मान्छे त्यसै स्वर्ग जान खोज्दछन् दुवैतर्फ भाले तथा पोथीमा स्वार्थका भावनाहरू प्रधान थिए विशेषतया यस कारणले कि तिनीहरूमा एक बलिवेदीमा आत्मआहुतिमा परस्पर प्रदर्शन गरिने मिठासको अब अवकाश बाँकी थिएन भाले तीव वेदनाले प्रस्थान गरेको थियो नैतिक तत्त्वका लागि समेत पोथी त्यस प्रस्थानको निन्दा गर्दथे साथसाथै र आफ्नो निसयता तथा जीवन प्रयोजनको आपूर्तिको चेतनाले दुखी थिए हतियार हराएका योद्धाहरू झैँ यो सङ्ग्रामका क्षेत्रमा आफ्नो बलियो हातबाट विजयास्त्र चट्ट फुत्किएर ठाउँमा उडेर पुगेको पाउँछन् अस् चम्पाले अरूहरूलाई पनि आफूले बुझेको कुराको संकेत दिइन् दुई चार रोज हप्ता पक्ष एक मास खोज तलासमा बिते अर्को महिना चिठीको प्रतीक्षामा व्यर्थ तिस बङ्खामा उडेर पश्चिम गयो त्यसपछि केवल निराशाले रामकान्त अधिकारीको मैतीदेवीको घरमा बास गर्न थाल्यो त्यस सुनौला पिन्जराबाट एक बोल्दो गम्किँदो चिडिया विशाल विश्ववनमा फुक्का उड्न लिएर आकाशिएर गएको थियो त्यसपछि चम्पाको घरेलु जीवनमा अनेक कठिनाई भारा का अगाड़ी निशस्त्र योद्धा जस्ती भईन् सबकी हास्य पात्र होने गर्थिन उन्नी सारो काँसी मईली जेठानी चुनू आज शनिश्चर बार हो कत्री के खुन चुसुरा जस्तों बा हाँसो तिहार को अरु पर्यादी खूब दात बजाऊ खाडलमा पर्या देखे त बाँसो हाँस्या जस्तो हाँसिरहँदा होला नि दिनभरि कुन्नी आइतबार भन्न पनि नहुने सासु पनि मानव पोइलाई निकाल्ने यही हो भने जस्तो गर्ने घोरमुखा गर तँ आएदेखि त खुब लक्षिण लागिरहेछ घरा मेरो कान्छो छोरालाई रोग लाग्यो तँ आएदेखि तैँले नै गरेर गर ऊ घरबाट बैरागिएको लागि निस्क्यो राम्रो छ तेरो चालामाला कान्छुलाई निकाल्न भित्र पछि सेती बिराली बस त्यसका साथ झन् उनैपुर हुन थाल्छ चालामाला कठिनी पहाडिनीले राम्ररी हाँस्या खेल्या चल्या देख्न नहुनेर ना नाक चलाइरे भाउ बङ्ग्याइरे त्यस्तो पनि हो पनेरा चोली लगाउने सासू त नपरोस् बा कसैलाई एक आँटे कपाल बाँड्दै थिइन् ल अस्तिसम्म शुद्ध कठिनी रेशम लाएर सलम लाएर ऐना हेरिरे त्यस्तो पनि भन्ने कुरा हो कतै कस्तो असभ्य घर छि जिब्रो त भो गाईको के खस्रो होला र अघिल्लो जन्ममा बगिनी थिइन् कि भालुनी कुन् सासु बुहारीको कथा घरेलु दैनिक उपन्यासको रूपमा यथार्थ दर्शन सबले गरेकै छन् यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो हुन्छ यो जुगान्तर चलिआएको वैमनस्य मनोवैज्ञानिकहरूले परीक्षण गर्दा यौन मनोभावको प्रयोगितामा आखिर बैठान बसाएका छन् बिना छोराकी बुहारी घर कसिङर देखिन्छ विधवा होस् या सधवा होस् छोरीको व्यक्तित्वको कब्जा र प्रभावले गर्दा सासु नामक उग्र जलको बाढीलाई किनारबद्ध गरिदिन्छ तर सासूहरू खहरे भएर गट्गन्छन् त्यसबेला जुन बेला घरमा छोरो हुँदैन नियन्त्रित सौतेनी भावना शायद त्यस स्नेही अति धनी खात्तिन जान्छ जो बेहतियार अकिलिरहन्छे त्यस बेला देवरानी जेठानीका बलले समेत सासूको साम्राज्यधिकारको धावा पोषण गर्न थाल्दछन् चम्पालाई घर टिकिसक्नु भएन कस्तो घर कुरा फाँड्या छन् फाँड्या छन् कस्ता सुवासिनी मान्छेहरू छि एक बाजे आँखामा हाले पनि नभिजाउने जस्ता नभा भएपो चम्पाको जीवन स्वप्न सु स्वर्ण महल हावामा बेपत्ता थियो उनलाई एक आशा थिएन एक भरोसा थिएन भैँस गुण केशरी लाहुरे सुनगावा झैँ फुल्यो तर हिको लागि रुन च्याटिन बोक्सी लाग्न बुहारतन खान जीवन भन्या खै उनले विचार गर्न थालिन् खै जीवन के छानामुनि बास गर्नु चितरसान र कोपरसान कोपरसानको नाम जीवन हो हामी किन जन्म्यौँ चम्पाले यस वातावरणमा व्यक्तित्वको विकास हुने तत्त्वहरू अझ प्रारम्भिक तवरले पनि हासिल गर्न पाएकी थिएनन् विचारी साथी पनि कोही थिएनन् उनको व्यक्तित्वको चेतको गुणको विशेषताको चेत भएको गुणको मनुष्यको मूर्ति झैँ आफू उपका नियन्त्रित अधिकारी वर्ग विरुद्ध भागी फटफटाई लिन खोज्थ्यो जो हामीहरू अन्यायपूर्वक तल थिचिएका छौँ भन्ने चैतन्य अन्तमा राख्दछन् यो सहानुभूतिहीन घरेलु जीवन भोका बाख्राहरू साथ साथमा राखिरहँदा मनोरञ्जक सिङ्गौरी लडाई गर्छन् त्यसमा द्वेषता छैन चिमट बिस छदाई कोट्याई छेड रुवाई खिची के हामी यति चिजमा निमित्त जन्मेका हौ त चम्पाको व्यक्तित्वले आफ्नो गृह नामको जेलखानाको बन्द उकुस मुकुसीबाट आत्मविस्तारको क्षेत्र क्रमशः खोजी गर्न लाग्यो उनलाई घरमा टिकिसक्नु भएन एक दिन चम्पा कुनै माइतबाट भेट्न आएको मानिससँग कुरा गर्न लागेकी थिइन् सासूले उनको हँसाई चलाइ इत्यादिबाट उनको चालचलनको टिका टिक गर्न थालिन् यो नचिनेकी हो र यो बेसे हुन्छ बेसे चम्पाको हृदय विदीर्ण भयो यति कायदासँग धर्म सम्झ्यो त्यसको लागि जो आफूलाई तिमी कोही होइन भनेर त्याग गरेर एक वचन बिना विदेशिन्छ उसले सहेको भोगेको कसले देख्यो यति गर्दा गर्दै जेठ्यानी छिमेकीहरूको अगाडि बेसी हुन्छ बेसी हुन मन लाग्यो कसले छेक्न आउँथ्यो र कसलाई कतिका छोराबुहारी चोक्खै रहेका छन् संसारमा त गुण गर्यो भकुन कस्तो मुखाले घोरमुखाहरू घर त्यसको नाम हुँदैन जहाँ आफ्नो मालिक क्याईको सम्भावना न्यूनतम मात्रामा पनि छैन पारिवारिक जीवनको माने तब सुरु हुन्छ जब बुहारीले मातृत्वको आरम्भ गर्दछे तर चम्पालाई कुनै किसिमको प्राकृतिक या अरु दावा घर नामको विदेशतर्फ लगाउने अवकाश दिएको थिएन उनको हृदयले तीव्र वेदनाको स्वरमा उद्घार गर्न लाग्यो हाय अभागिनी चम्पा खै तेरो घर यत्रो संसारमा को छ चंपा घरतर्फ झनझन वैराग्य लगे गयो उन्हीं बोलना चालनासम छाट्द गईं कृष्ण को पूजा तीर ध्यान दिन् आश्रय या अरु कांगो दिया थे यौन भाव परम पूजनीय भय तिन को आदर्श आश्रय स्थान जसला हमी श्रीकृष्ण भ स्त्री जाति का परमेश्वर तथा स्वर्गमात्र होनन् कि सब दबाव में रहकर अंतर व्यापार दिव्य मार्ग समेत रहे ज्यादा जसोते स्त्रीहरू श्रीकृष्णतर्फ ज्यादा भक्ति गर्न प्रवृत्ति रहन्छन् जसमा सामाजिक या घरेलु घटनाले तथा औद्योगिक कर्मका अभावले आत्मप्रकाशनको बाटो सबभन्दा सङ्ग्रह रहन्छन् निरोधक कुलो श्रीकृष्ण चम्पाका निमित्त दिनदिनै फैलदै भरिँदै जान लागे र तिनका स्रोतमा प्रशस्त जल बहन लाग्यो त्यस उप पनि अझ विरोधी समालोचना भयङ्कर टिप्पणी संसारमा मानिसहरूलाई न राक्षस भन्नु न दैत्य कति असहनशील हुन्छन् तिनीहरूलाई अरकाले गरेको धर्मलाई समेत हाँसी उडाउन सक्ने यी पाप यिनीहरू श्रीकृष्णको चित्र बडो सुन्दर तवरले सिंगारेर र चम्पाले आफ्नो कोठाभित्र सजाएर टेबल उप राखेकी थिइन् दिनदिनै माला गाँस्दै थिइन् पोसाक लगाइदिन्थिन् जीवनारको समय हुन्थ्यो स्नानको सुकलाको सुसारको समेत कल्पनाले ती सब चिज कृष्णको चित्रलाई सजीव बनाएर उनका साथमा सम्बन्धित राख्दथ्यो जति चिजको अनुभव चम्पाको घरेलु जीवनको वैशालु विकासमा उनी आफै भित्र अनुभव गर्दथिन् उनलाई कहिले पूरा तवरले विश्वास लाग्दैनथ्यो कि कृष्णजी चित्रबाट सजीव भएर जीवनाकार पुरुषका स्वरूपमा चट्ट टेबलबाट ओर्लेर उनका बगलमा जुनेली रात बिताउन सक्थे सुन्दरतम मानव एक आदर्श मानवीय राजसी मानवीय सब युग का स्त्री को निमित्त आवश्यक पाइन में नहीं धर्म को मुख्य आधार रश्रय बने चुम्बन, बंधन आत्मसमर्पण छाती टसाई खासखुस कुरा गाई टहल शुश्रूषा स्वामी भावना इत्यादि सब भक्ति मार्ग का शाखा हु यौन भावना में प्रशाखारूप भी हु यस काल्पनिक नाटकीय दम्पति जीवनमा चम्पालाई ठुलो शोक बढ्दै गयो अरू तवरको सदृश्य आश्रयको अभावले यो पनि एक किसिमको अविचारता जरुरी थियो बुझ्न सक्नेहरूका निमित्त किनकि सब सभ्य अव्यविचारी जस्तो असन्तोष प्रेरित आकाङ्क्षाहरूको पूर्ति यहाँ पाइन्थ्यो त्यस जीवन या पुरुष धनीबाट जसमा समाज स्त्रीलाई सन्तुष्ट राख्न चाहन्थ्यो तर यो धर्मसमर्थित व्यापारमा पति प्रतिबिम्बताको आडमा पुरुषतर्फ कुनै दुर्भावना गरिएको छ भन्नु फजुल थियो चम्पाको अरू नेपाली दलित अचेत या अर्धचेत या अर्धविकसित स्त्रीहरुको झैँ व्यक्तित्व विकासको भर्खर आरम्भ हुने चेष्टासम्म देखिएको थियो व्यक्तित्व नै संसारको सम्राट हो यसको अभाव शून्यता हो त्यस शून्यतामा जीवनको लभलेस पाइन्न मनुष्य जब एक चीज हुँ भन्दछ र अर्को चिजसँग लड्न थाल्दछ ऊ केही न केही बन्न जान्दछ जब ऊ सब किसिमले चिजहरूमा एकाकार रहन्छ या सब मतको सामर्थ्य रहन्छ तबसम्म ऊ हावाको निर्जीव परालको रूपमा रहन्छ महत्त्वको मात्राको प्रधानता चढ्नु नै विकासको पहिलो सिँढी हो आज्ञाकारिताको विष्णु नाम सबैले लेखेका हुन्छन् तर केवल भुकाइ र निहुराई मात्र विकास हो भन्नु सफेद गलत हो चम्पाको निमित्त प्रकृतिका नियमले नै जीवनको सर्वस्वाभाविक सहक्रिया र गुणबाट वञ्चित भएर स्त्रीत्वको निमिट्यान्नमा घरबुहारीको नियम र मैलो आदर्श हुनु सुहाउने कुरो जरुरी थिएन चम्पा मानिस बन्न खोज्दथिन् तर चम्पा डराउँथिन् उनका संस्कारहरू भयङ्करका थिए पूर्व जन्मका भीषण किटाणुहरू पुस्तान पुस्ताका विषाक्त बाष्पहरू क्रियाशील थिए उनी अझै परिस्थितिकी दासी थिइन् तर प्रकृतिले उनलाई वर्ड्स वर्थको लुचीलाई चाहिँ क्रमशः व्यक्तित्व हासिल गर्न सिकाउने आवश्यकीय जीव पाठशालामा एकदम अगाडि बढाउने चेष्टा गरिरहेकी थिइन् तब यस्तैमा एक उनको सासूसँग घन झगडा पर्यो ए चम्पाले आधा सुनिन् अझ सुन्दिन भर्खर गुनगुनाइरहेकी थिए आआ चम्पाले आङकर्काइन् रातको एघार बजेको छ ए चम्पा तेरो कान छैन अझ बोल्दिनुहोस् अर्जिनी चम्पा सासूको कोठामा फन्किँदै पछिन् रिसले बुढियाको पिँडौलामा घिउ घस्नु थियो आज पिँडौला चौपट्ट कर्कर खाइरहेछ घिउ घस्दैन ए कस्तो घिउ घस्नु पर्या पहाडीको पिँडौला चट्ट सासूले सुनिहालेन् उनले आफ्नो मन मनै भनेठाने भने भने थिइन् बस बज्र चर्किहाल्यो के भनि चोथाले च्यात्नु पऱ्यो बेचेका गाला बेचे भन्नु पर्दैन अर्कालाई हामीले को नाठा खेले छौँ र खुब नबेचे जस्ती छु भन्ठाने कि होली सहरिया पाहाडी म के को बेच्यो त उसै झिब्रो फट्काएर पाइन्छ त अर्काले नबिराइकन सुन्नेले के भन्लान् सबले देखिरहेछन् आँखाले सबले सुनिराखेका छन् कानले असल छु भन्ठान्नु भएको छ होला महारानी साहब कसई का आंखा फुट्या होन कसा का कान फुट्या होनन् पित्त ले आंखा मत पहले देख्छ सब तीर सासूले ढाको छोड़िन् लौ बा मैं सहन सकिन नि बाबा इस चौथारे को वचन मेरे आंखा फुट्या रे मेरा कान फुट्या रे लौ न मेरे आंखा पित्त लेकर झरिया रे बा लौ न लौ यहन सहरिया की पड़ी आईला गिन्नी हो मेरी आमाले नि यस्तै गाली गरेका थिइनन् नि मलाई लौ न मेरी सौताले यस्तो सर्याप्या थिइन् नि मलाई बस रडाको चल्यो आइन जेठी जेठानी आइन माइली देवरानी, पछि वसुन्धरा भए उठे बाजे रमाकान्त अधिकारी यो के को रडाको हो मध्यरातमा तब बेली वृत्तान्त चले तँलाई सासूसँग त्यस्तरी मुख लाग्नु हुन्छ चोथाले मैले केही पनि भनेको छैन पहाडिएका छोरी त कस्तो आजमाउन जान्ने रान चम्पाले राण शब्दमा यति नराम्रो तीको जोड दिइन् कि सासुको ब्रह्माण्ड झन् अखण्ड जल्यो घरदेखि सब स्त्रीका अधिकारबाट वञ्चित भएको ज्वली दलित चम्पालाई झनक्क रिस उठेको बेलामा आँखा देख्न मुश्किल भयो उनको व्यक्तित्वले मोचनको बाटो खोजिरहेको थियो उनको झिब्रो आज अरू समयभन्दा ज्यादा तिखो तथा कष्टिक थियो सासू झन् जन्द, झन् डाको हारेर रुन लागिन् त्यससँग एक पनि बस्न सक्दिनँ किम्मर त सक्दिनँ रे पूर्व जन्मको सौताको बदला लिन बुहारी आएकी रे पण्डितजीले दुवै सासु बुहारीलाई बेसरी हप्काए बुहारी मुर्मु ल्याँदै आफ्नो कोठाभित्र पसिन् तब आए खेसी चिप्लीका स्वरहरू बघिनी बघिनी कस्तो भुसिया कुकुर हुँदो रहेछन् बा नेपालमा कसै टोलमा मासु खुवाएर पालेको त दि कसलाई भन्या कसलाई पनि होइन साँच्चीकै भाइ अस्ति बजाएर म जाँदा झम्टेर कस्तो ठिक्क कोही कोही मान्छे जस्तो एक कानदेखि अर्को कानसम्म हास्ता मुख च्यातिने गढियाई वसुन्धरी हाफ लाग्न थालिए छि आजकालका बुहारी त भो सासु त चोकटापो लुस्ने रहेछ कस्तो जिब्रोए कस्तो लाग्ने छुरा जस्तो गडियाईसमेत आइलागे कि बाबा म पनि सक्दिनँ यस्तो घरमा दिन रातको रडाको चम्पा मुरमिनेर लागन् भन् भन् त्यसपछि सब आफ्नो कोठातिर लागे वसुन्धरीले मात्रै सुइक्क सुइक्क गर्दै सासूको पिणौलामा घिउ घस्न लागेको आवाज सुनिन्थ्यो कठबहारले छेकेको पल्लो कोठाबाट झगडा एक प्रशासन हो यो रोग होइन रोगको लक्षण मात्र हो झगडाको पूर्वरूप जो मनको वैमनस्य हुन्छ त्यही वास्तविक रूपको गन्दा खराबी हो यस्तो लडाइँ खराब होइन केवल राष्ट्रको वैमनस्यको र रा, प्रतियोगिताको फुटान मात्र हो अच्छा म पनि यस मुहा घोरमुखासँग एकै घरमा बस्दिनँ रे तर बसौँ कहाँ त त्यो थियो साँच्ची गएको समस्या माइतमा घरफाला बुहारीको माइत पाउजू बुहारी, बुहारी नामका देन्तदार आँखादार दुम्सीहरूको काडोले फेकाईको झन बिष्टे खेर हुन्छ जे भए पनि उनीहरूलाई बरु माइतै बसी बेस हुने थियो दुई चार महिना त हेरौँला नभए भान्से लाग्ने थिइन् दरबारमा कतै कतै भएन भने देखा जाएका यत्रो संसारमा एक ठाउँ न एक ठाउँ त कसो नमिल्ला घमण्डी भ्रष्ट साधु क्रोधिनी दलित ज्वलित चम्पाले त्यो रातभरि नसुतिकन पोका पन्तरा ठिक पारिन् भोलिपल्ट झिसमिस हुँदा कसैलाई थाहा नदिकन वसुन्धराकी छोरी पानमतीसँग बागमती पारी माइतीको बाटोमा रमाना भइन् यति हवस् त साथीहरू हामीहरूले आजसम्म सुन्यौं चम्पा उपन्यास आज मैले प्रस्तुत गरेको थिएँ चम्पा उपन्यासको अन्तिम अध्याय लक्ष्मीप्रसाद देवकटाद्वारा लिखित यो उपन्यास पहिलो पटक दुई हजार पच्चिस सालमा प्रकाशनमा आएको थियो लक्ष्मीप्रसाद देवकटाद्वारा लिखित केही उपन्यास मध्ये यो सुन्दै